लोक चौतारी टॉप टेन हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा लोक चौतारी टप टेन लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा छु म प्रतीक्षा थाहा नै छ लोक चौतारी टकटिनको व्यवसाय लिएर हामी हरेक साताको शनिबार नौ बजेको बाड़ी समाचार लगत्तै करिब करिब 10 बजे सम्म आउने गर्छौँ र लोक चौतारीमा रहेर विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चा चर्चामा रहेका दस उत्कृष्ट लोकभाकाहरूको साथमा चाहिँ हामी उपस्थित हुने गर्छौँ र तपाईँलाई तिनै चर्चित दस उत्कृष्ट लोकभाकाहरू कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ आज पनि नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका दस उत्कृष्ट लुक भाकाको साथमा उपस्थित भइसकेका छौँ र यति बेला तपाईँले लोकसौतारीलाई सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच जम्मै घर स््युन गरेर साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि बिसक जुन्नुसुकै कुनाबाट लोक चौतारीमा रहेर दस उत्कृष्ट लोकभाकाहरू हामी तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि तिनै चर्चित लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गर्ने नै छौँ र कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु नवप्रवेशी भाकाको रूपमा दस स्थानमा पर्न सफल भएको भाका तपाईँको लागि राख्छु देवी घरती र सन्तोष वास्तुलाको आवाज रहेको भाका म कसरी हाँसु कसरी हाँसु निकै नै मिठो भाका तपाईँले सुनिसक्नुभएको छ सु, नवप्रवेशी भाकाको रूपमा दसौँ स्थानमा भित्रिएको भाका हो देवी घरती र सन्तोष वास्तुलाले आवाज दिनुभएको थियो यो भाकामा यति बेला लोक चौतारी सुनिराख्नु भएको छ र लोक चौतारीमा रहेर हामी दस उत्कृष्ट लोक भाकाहरू तपाईँको लागि राख्ने गर्छौँ र तपाईँले दसौँ स्थानमा नवप्रवेशी भाकाको रूपमा सुनिसक्नु भएको छ म कसरी हाँसु र भयो भने नौ स्थानमा रहेको भाका तपाईँको लागि राख्नुपर्छ सा गत साता पनि नौ स्थानमा नै रहेको थियो यो भाका र अहिले पनि नौ स्थानमा नै रहेको छ एनटिसी र देवी घरतीको आवाज रहेको भाका हो तिमीसँग जो कोही माया हुन्छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु सय जु नि माथि मलाई बो नपा सँगै आसमा सँगसँगै हो नपा तिमी टाढा भयो भने कर्पी रामर्छु यस्तो माया जो कोही मामीसँगै सानो एउटा बिन्ती गर्छु सयोजनीमा तिमी पुन पासँगै असमा सँगसँगै संग्य। तिमीसँग यो सानो एउटा वाचा गर्छु निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ नौ स्थानमा रहेको भाका हो र तपाईँले चाहिँ लोक चौतारीमा रहेर इने चर्चित लोकभाकाहरू सुन्दै आउनुभएको छ जुन भाका नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका छन् तिनै चर्चित लोकभाकाहरूको भिडबाट द दो, उत्कृष्ट भाका हामी तपाई तपाईँको लागि राख्ने गर्छौँ र पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ तिनै उत्कृष्ट लोकभाकाहरूलाई र यति फेरि पनि आठौँ स्थानमा रहेको भाका तपाईको माझमा राख्ने बेला भएको छ सा। गत साता दसौँ स्थानमा रहेको थियो अहिले आठौँ स्थानमा आइपुगेको छ यो भाका विरही कार्की र सरिता कार्कीले आवाज दिनुभएको छ यो भाकामा यति बेला राख्छु तपाईँको लागि मायालु हजार मन का मना दर्शन दो समाज बकारे मन का मना गाड़ी मन गाड़ी है जाया लो हजारा मैट्रो चढ़ी सारा राजा माया धन गाड़ी बाजारा राी पाठी भोजपुरे खुकोरी ओका डूंगे राड़ी पाठी भोजपुरे खुकौरी सुझे में नाव है सालों पर खिलारी कौरी कौरी कौरी है मैग्रो चढ़ी सारा रखी खोब मैग्रो चढ़ी सारा राम माया खो बारा माइक्रो चढे सन जाऊ माया बिरगंको बजार भाका तपाईँले सुनिसक्नु भएको हो यो भाकामा गत साता दसौँ स्थानमा रहेको थियो यो भाका दुई खुड्कीलाई उकाले चढेको छ अहिले आठौं स्थानमा आइपुगेको छ तपाईँले सुनिसक्नु भएको छ र लोक चौतारी टप टिन तपाईँ सुनिराख्नु भएको छ तपाईँ के रेडियोहरू पनि एक सय चार थुक्लो पाँच साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको र दस उत्कृष्ट लोकभाकाहरू तपाईँको लागि हामीले प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि सातौँ स्थानमा रहेको भाका तपाईँको लागि राख्छौँ सुरेश परियार र जुना श्रिषले आवाज दिनुभएको भाका हो गत साता पाँचौँ स्थानमा रहेको थियो अहिले सातौँ स्थानमा आइपुगेको छ यो भाका यति बेला राख्छु तपाईँको लागि सुरेश परिया र जुना श्रिषको आवाज रहेको भाका सातौँ स्थानमा त्यसै होइन नि काम्यो गा जानी नाइसोष भर भारी सही होइन तिम्रो बिहेभर भन्दा त यति रहेन नि निकै नै वर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ गत साता पाँचौँ स्थानमा रहेको थिएँ यो भाका अहिले सातौँ स्थानमा आइपुगेको छ दुई खुड्किला तल झरेको छ सुरेश परिया र जुना सुरुजको आवाजमा तपाईँले सुनिसक्नु भएको छ र अब भने छैटौँ स्थानमा रहेको भाका तपाईँको माझमा राक्षो हामी ढिलाना गरिकन यति बेला छैटौ स्थानमा आइपुगेको छ मौसम गुरुङ र टिकापुनको आवाज रहेको भाका एक फुकिला माथि चढ्दै गत साता सातौ स्थानमा थियो अहिले छैटौं स्थानमा आइपुगेको छ यति बेला राख्छु तपाईँको लागि हजार जुने जुने भो भो 국민 clap हजार जुने जुने मौसम गुरुङ र टिकापुनको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोक चौतारी टप टेन तपाईँ सुनिराख्नु भएको छ र तपाईँको माझमा निकै नै चर्चामा रहेका दस उत्कृष्ट लोक भाकाहरू प्रस्तुत गरिराखेका छौँ र नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका छौँ भाकाहरू र त्यसैको आधारमा हामीले 10 उत्कृष्ट लोक भाका तपाईँको लागि लोक चौतारी टप टेनमा प्रस्तुत पनि गरिराखेका छौँ तपाईँले छैटौँ स्थानमा रहेको भागा सुनिसक्नु भएको छ ओ भने हामी पाँचौँ स्थानमा रहेको भाका तपाईँको लागि राख्न चाहन्छौँ गत साता आठौँ स्थानमा रहेको थियो यो भाका अहिले पाँचौँ स्थानमा आइपुगेको छ हेम छेत्री पूर्णकला विश्वको आवाज रहेको भाका हो तिन खुट्केला माथि चढेको छ यो भाका यति राख्छु तपाईँको लागि बादलुले जोगै जाने तिरा ती हाम्रो छ मजुर भन्दा तिम्रो नच राम्रो छ बादलुले हो पानी केले परेको बादलुले हो लेकाली साइलो म बेसीतिर झरेको रोदीमा हाम्रो छ माजुर भन्दा तिम्रो नच राम्रो छ बादलुले हो पानी केले फरेको बादलले हो बे काली साइलोमा बेसीतिर झरेको रोदीमा खन्केको बादलुले हो काली साइलोमा बेसीतिर घन के कि मस्किँदै एम्रो खाना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँमा त अलमल् नै लठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरको पर्छ बजारमा रहेको नेत्र ज्योति एन्ड मेगदी सुन चाँदी पसलमा हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेट्या कम्प्युटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि अनुसार पत्थो राखिने पुरानो गर गहना सँग नयाँ गरचिने रेडिमेड तथा अर्डर अनुसार गर गहना तयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र ज्योति एन मेकी सुन चाँदी पसल रहनीय छेपन्न पाँच तिरासी तीन सौ सन्तावन मोबाइल नंबर अन्सानबे चार पचास सड़सठी एक सौ पच्चीस प्रोफ राइटर नेत्रबहादुर थोकी हेमा खटका थोके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 हजुर हमारा सेवाहर पल्सर दुसी का पल्सर बाइकप राम विश्वक सर्वाधिक बिक्री एक पच्चीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथ जिनेन जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहन हो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 आई आई आई आई यो घोड़ा झमझमाउने आईला आईलाका पतंजलि काोड डॉक्टर पराममर्श को साथ में विशेष उपचार हो तुरंत पतंजलि तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरो नसा बाल बालरोग स्पन सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चायापोतोर सुगर मुद्धपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपानी डक्टरहरूद्वारा विशेष परामर्श सेवा दिने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 हाम्रा सेवाहरू सबै साइजमा फोटो प्रिन्ट फोटो फोटो फोटो फोटोर फोटो सम्मान पत्र प्रशंसा पत्र कदर पत्र निमन्त्रस प्रिन्ट क्यालेन्डर प्रिन्ट मायाको चिनो ताम्र पत्र पनि बनाइन्छ साथमा डकुमेन्ट सम्बन्धी सम्पूर्ण काम गरिन्छ संपर्क पोर्टो पॉइंट पुल डिजिटल कलर लैब एन डिजिटल एक सौरा चौक चितोन सुन्न छपन्न पांच तिरसठी मोबाइल अंठानब्बे पांच पचास एकसठी सात को दर्पण सुन्न हो रेडी तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम लोक टप टेन विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला लोक चौतारी टप टेनको बसाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लु पाँच मेगा यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको सुनिराख्नु भएको छ लोक चौतारीमा रहेर दस उत्कृष्ट लोक भाकाहरू तपाईँको लागि हामीले प्रस्तुत गरिराखेका छौँ जुन भाका नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका छन् ती भाकाहरूलाई हामीले तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र तपाईँले पाँचौँ स्थानको भाका सुनिसक्नु भएको छ भने हामी चौथो स्थानमा पढ्न सफल भएको भाका तपाईँको लागि राख्छौँ यति गत साता छैटौँ स्थानमा रहेको थियो अहिले चौथो स्थानमा आइपुगेको छ यो भाका राजु ढकाल र देवी घरतीको आवाज रहेको भाका हो निकै नै चर्चामा छ यो भाका यति बेला चौथो स्थानमा रहेको भाका जब दैव लाग्यो यार जी बनाउदा आसी जब दैव लाग्यो चौथो स्थानमा रहेको भागा तपाईँले सुनिसक्नु भएको छ गत साता स्थानमा रहेको थियो दुई खिडकेला उकाले चढ्दै चौथो स्थानमा आइपुगेको छु यो भागा जब भने हामी तेस्रो स्थानमा रहेको भागा तपाईँको लागि राख्छौँ गत साता दोस्रो स्थानमा रहेको थियो एक खुड्किला तल झरेको छ यो भाका यति बेला राख्छु पूर्णकला विषी पूर्णकला विषी र साथीहरूको आवाज रहेको भाका तपाईको लागि राख्छु जय जय होस् खोज पूर्ण कला विषय र कुरेन्द्र विगको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ गत साता दोस्रो स्थानमा रहेको थियो र अहिले खुर्केला तल झर्दै तेस्रो स्थानमा आइपुगेको छ यो भाका तपाईँले सुनिसक्नु भएको छ र हामी दोस्रो स्थानमा रहेको भाका तपाईँको लागि राख्छौँ गत साता चौथो स्थानमा रहेको थिए यो भाका अहिले दुई खुर्केला उकाली चढेको छ यति बेला राख्छु तपाईँको लागि राजन कार्की र कृष्ण परियारको आवाज रहेको भाका जुनको शीतल छाया जुनको शीतल छाया दोस्रो स्थानमा रहेको भागा तपाईँले सुनिसक्नु भएको छ सादा साता चौथो स्थानमा रहेको थियो यो भागा दुई खुट्किलो तल छेको छ जुनको सीतालाई छाए, रजन कार्की र कृष्ण परिवारको आवाज रहेको भाका र पनि हामी लोकसौतारी टप टेनको अन्त अन्तमा पनि आइसकेका छौँ पहिलो स्थानमा रहेको भाका तपाईँको लागि राख्नुपर्छ नै तपाईँले अनुमान पनि गरिसक्नु भएको छ यो हप्ता कुन भाका पहिलो स्थानमा पढ्न सफल भयो भनेर पक्कै पनि तपाईँको अनुमान सही छ यति बेला यो हप्ता पहिलो स्थानमा पढ्न सफल भएको छ भाका तिमी रुदा मेरो आँसु झर्ने पूर्णकला विषी र गोविन्द पङ्गिनीको आवाज रहेको भाका हो गत साता पनि यही स्था पहिलो स्थानमा नै रहेको थियो यो भाका र यो हप्ता पनि पहिलो स्थानमा नै पढ्न सफल भएको छ पहिलो स्थानमा रहेको यो भाका तपाईँको लागि छर्दै लोकसुल तारे टपटेनको व्यवसायबाट पनि अब छुटिनुपर्छ यति जेलसम्म तपाईँले व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर विश्वको जुन कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजललाई पनि धेरै धेरै धन्यवाद भन्दै लोक चौतारी टप टेनको आजको यो व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु तपाईँलाई भेट्नको लागि यस्तै दस उत्कृष्ट लोक भाकाहरूको साथमा अर्को हप्ता पुनः उपस्थित हुने नै छौँ लागि लोक चौतारी टप टेनको बसाइबाट बिदा हुन्छु हवस् नमस्कार रोए तिमी का मेरे आंसू छिश न दुखाओ मूनी तीम माया करने तिमीलाई के थामकातिन्छु तिमी रुँदा मेरो आँसु झर दुई सहीमा भनेर तिमीले मन न दुखाउ गाउँ घर सामाज को दर्पण सुनो अर्पण तर चीर परिचित अस्पताल ओम साइरम अस्पताल का विशेषज्ञ सेवा हर प्रत्येक शनिवार बिहान नौतीस बजे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डॉक्टर लोक बहादुर सेनाई प्रत्येक शनिवार दिवसो एक बजे हार जोड़नी मेरुदंड तथा नशा रोग विश्वज्ञ डॉक्टर सेवा प्रत्येक मंगलवार दिवसो एक बजे हार जोड़नी मेरुदंड तथा नशा रोग विशेषज्ञ डॉक्टर सुदीप प्रत्येक शनिवार दिवसो एक बजे पेट छाती मोटू तथा मृगोला रोग विशेषज्ञ डॉक्टर कमल दुआड़ी यौन तथा छाला रोग विशेषज्ञ डॉक्टर सेवा साथ ही बाल रोग विशेषज्ञ डक्टर युवासौलाक शनिबार दिउँसो एक बजे नाककान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर आनन्द घिमिरे आउँदै हुनुहुन्छ एवं प्रत्येक दिन फिजिसियन